साथी युएस एम्बेसीको सहयोग तथा जिपिवाइसी नेपाल र उज्यालो नाइन्टी नेटवर्कसँगको सहकार्यमा साइकविज्ञान नेटवर्क नेपालद्वारा तयार पारिएको कार्यक्रम मनोजिज्ञासा लिएर आज म कृपा सिक्देल उपस्थित भएकी छु साथी सुजन श्रेष्ठका साथमा तपाईँ अहिले हामीलाई उज्यालो नाइन्टी नेटवर्क साथै डब्लुडब्लु डब्ल्यु डट उज्यालो अनलाइन डट कम र उज्यालोको मोबाइल एपद्वारा विश्वको विभिन्न ठाउँबाट सुनिराख्नु भएको छ हामी हरेक साता विभिन्न खण्डमा मनोविज्ञान र मानसिक स्वास्थ्यको विषयमा जानकारी गराउँछौँ गएको अङ्कमा हामीले विपसना ध्यान विधिको बारेमा र समुदायमा आधारित मानसिक स्वास्थ्यको बारेमा चर्चा गर्यौँ आज भने साताको दोस्रो शनिवार तपाईँलाई थाहै छ कार्यक्रम नियमित शैलीभन्दा छुट्टै हुन्छ आज हामी तपाईले पठाएको प्रश्नको चर्चा सँगसँगै एसएलसी पछि विद्यार्थीहरूमा हुने तनावलाई कसरी कम गर्न सकिन्छ त भन्ने विषयमा चर्चा गर्दैछौँ साथै आज तपाईँले हामीलाई पठाउनु भएको पत्र इमेल वा एसएमएस मार्फत मनमा लागेको विभिन्न जिज्ञासाहरूको सम्बोधन गर्ने पालो हामीलाई जिज्ञासा पठाउने साथीहरूको गोपनीयताको सम्मान गर्दै हामी उहाँहरूको नाम र ठेगाना चाहिँ भन्दैनौँ त्यसैले साथी तपाईँसँग कुनै मनोजिज्ञासा छन् भने वा कुनै पनि मानसिक र मनोवैज्ञानिक विषयको बारेमा विस्तृत जानकारी लिन चाहनुहुन्छ भने हामीलाई सिधै एसएमएस वा इमेल गर्न सक्नुहुन्छ हामीलाई एसएमएस मार्फत आफ्नो प्रश्न टिपाउनका लागि मोबाइल नम्बर अन्ठानब्बे साठी वा इमेल ठेगाना मनोजिज्ञासा एट पठाउनु पर्नेछ तपाईँ हामीसँग विज्ञको रूपमा मनोविद् डाक्टर नरेन्द्र सिंह ठगुना हुनुहुन्छ उहाँ हाल त्रिचन्द्र क्याम्पस मनोविज्ञान विभागमा मास्टर्स प्रोग्राममा लेक्चररका रूपमा आबद्ध हुनुहुन्छ र करियर काउन्सिलरको रूपमा पनि कार्यरत हुनुहुन्छ आउनुहोस् उहाँलाई स्वागत गरौँ स्वागत छ तपाईँलाई कार्यक्रम मनोजिज्ञासामा नमस्कार हामीलाई सुनिराख्नु भएको साथीलाई आफ्नो बारेमा छोटो जानकारी दिनुहोस् न नमस्कार म नरेन्द्र सिंह ठगुना म विगत दस वर्षदेखि मानसिक स्वास्थ्यको क्षेत्रमा काम गरिरहेको छु र मैले मनोविज्ञानमा नै आफ्नो उच्च शिक्षा कम्प्लिट गरेको छु र मैले मनोविज्ञानमा विद्याभारिदी दुई हजार गरेको थिएँ अहिले म त्रिचन्द्र मल्टिपल क्याम्पसमा मनोविज्ञान विभागको मनोविज्ञान विभागको साइकोलोजी डिपार्टमेन्टको एमए प्रोग्राम अन्तर्गत शिक्षण कार्य पनि गराइराखेको छु भने सँगसँगै सं� मैले अहिले साइकडेक्स फाउन्डेसन भनेर एउटा प्राइभेट अर्गनाइजेसन uh, स्थापना गरेको छु र त्यसमार्फत हामी विभिन्न uh, यो मानसिक स्वास्थ्यसँग सम्बन्धित प्लस करियर काउन्सिलिङसँग सम्बन्धित विभिन्न विधाहरूमा हामी सहयोग गरिरहेका छौँ नजेनन्दजी यो, का। यो कार्यक्रममा हामीलाई प्राप्त साथीको मनोजिज्ञासाहरूको सम्बोधन गर्ने प्रयास गर्छौँ र साथै मानसिक स्वास्थ्य र मनोविज्ञानको पाटाहरूमा समयले भ्याएसम्म कुरा गर्छौँ आजको अङ्कमा भने हामी भर्खरै एसएलसीको प्रकाशित नतिजाको सेरोफेरो पारेर कुराकानी गर्दैछौँ भाइ बहिनीहरूलाई पक्कै पनि अब के पढ्ने कता पढ्ने कसरी पढ्ने भन्ने खुलदुलीले सताइरहेको हुनुपर्छ र यस विषयले गर्दा अभिभावक र विद्यार्थी दुवैलाई तनाव पनि भइरहेको हुनसक्छ यसै सिलसिलामा कसरी एसएलसी पछि सही डिसिजन लिने त भनेर छलफल गर्छौँ आजको कार्यक्रममा अब विषयवस्तुतिर प्रवेश गरौँ तपाईँको विचारमा जब एसएलसीको नतिजा प्रकाशित हुन्छ त्यसपछि अभिभावक र विद्यार्थीको मनोविज्ञान चाहिँ कस्तो हुने गर्छ अब सामान्यतया हाम्रो नेपालको सन्दर्भमा कुरा गर्नुपर्दा अब अस्ति अस्तिसम्म मात्रै योभन्दा पहिलेको एसएलसीसम्म चाहिँ अब लाई फलामै ढोकाको रूपमा भन्ने प्रकारको प्रचलन थियो र जसलाई चाहिँ वास्तविकताभन्दा बढी बालबालिकाहरूमा बाल चाहिँ डर देखाउने अनि त्यसको कारणले गर्दाखेरि उनीहरूमा चाहिँ त्यो प्रतिको मनोवैज्ञानिक रूपमा चाहिँ नकारात्मक असर पर्ने यो गर्नको लागि चाहिँ सामान्य पढाइले पढ पुग्दैन सामान्य लेखपढले पुग्दैन भन्ने प्रकारको जुन एक प्रकारको भ्रम र बालबालिकाहरूलाई चाहिँ त्यसप्रतिको अलि नेगेटिभ छठहरू सानैदेखि चाहिँ एसएलसी अलि गाह्रो हुन्छ अप्ठ्यारो हुन्छ भन्ने प्रकारको भनेको कारणले गर्दाखेरि पनि बालबालिकाहरूलाई एक प्रकारको नकारात्मक प्रभाव देखिन्छ हामीले समाचारमा पनि सुन्ने गरेका छौँ के कि केही किशोर किशोरीहरू एसएलसीमा खराब नतिजा ल्याएपछि आत्महत्या गऱ्यौँ भनेर तपाईँको विचारमा खराब नतिजा मात्रै हो त आत्महत्याको कारण अब आत्महत्याको सन्दर्भमा हामीले कुरा गर्नुपर्दा अब विभिन्न कुनै पनि तनावपूर्ण जीवनको घटनाक्रमपछि कहिले कहिले केही व्यक्तिहरूले आफूलाई त्यससित समायोजन गर्न नसकेर व्यक्तिमा चाहिँ तनावको लागि चाहिँ प्रेरित हुने गर्दछन् र खास गरेर अब विगतको एसएलसी पछिको रिजल्टहरूलाई चाहिँ हामीले मूल्याङ्कन गर्ने हो र त्यसपछिका मिडियामा आएका छापामा आएका विभिन्न पत्र चाहिँ ध्यान दिने हो भने फ्याटफुट अब विभिन्न घटनाक्रमहरू SLC एसएलसी दिएर राम्रो रिजल्ट गर्न नसकेर धेरैले आत्महत्या भने गुड़ देखि तर जहाँसम हमें एवं विज्ञ को हिसाब के कुछ करनाव आत्महत्या होगी एसएलसी को तनाव मैं भापनी विभिन्न अरुण कारण इंपोर्टेंट होने गद जैसे अब विभिन्न अल्लेम को अध्ययन हमें एनालाइज करने राम कलचरल कंटेस्टलाइं एनालाइसिश करने हो सन्दर्भ में विभिन्न प्रकार जीवनका विभिन्न प्रकारका तनावपूर्ण अवस्थाहरू अनि त्यसै गरेर मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्याहरू चाहिँ व्यक्तिहरूमा चाहिँ बालबालिकाहरूमा चाहिँ बढी त्यो बढ्ने गरेको देखिन्छ जति पनि आत्महत्याको कारणले चाहिँ व्यक्तिहरूको मृत्यु हुने गर्दछ तीमध्ये करिब करिब असी असी प्रतिशत जतिमा चाहिँ एउटै डिप्रेसनको कारणले गर्दाखेरि उदासीनताको कारणले गर्दाखेरि आत्महत्या हुने गर्दछ भने अरू जसरी सब्सटेन्सेब्युजहरू भयो अल्कोहोलिजम भयो अनि कडा खालको मानसिक समस्या भयो त्यसको कारणले गर्दाखेरि अब सम्पूर्णलाई हेर्ने भने नब्बे जति जुन आत्महत्याको कारणले मृत्यु हुने गर्दछ त्यस त्यो मृत्यु चाहिँ विभिन्न मानसिक रोगको कारणले हुन्छ भन्ने तथ्यहरू छ र खास गरेर अब जहाँसम्म हाम्रो टिनेजमा रहेका केटाकेटीहरूको सन्दर्भमा किनकि अब उनीहरूले पनि भर्खर अब टिनेजमा हुन्छन् एसएलसी दिइसकेपछि चाहिँ त्यो त्यो तनावलाई चाहिँ धेरै ठुलो हाम्रो समाजले जुन तरिकाले चाहिँ त्यसलाई ठुलो बनाइदिएको हुन्छ यो गर्न यो पास गर्न सकेन राम्रो ग्रेडमा पास गर्न सकेन भने यसपछि चाहिँ तिम्रो जीवन चाहिँ एक लेभलमा चाहिँ अप्ठ्यारोमा पर्छ यो हुन्छ त्यो हुन्छ भनेर जुन भन्ने गरिन्छ त्यसको कारणले गर्दाखेरि मनुस्तितिको कारने, मनुस्तितिको कारने का बाल ले। एक लेभलको त्यति बेलाको चाहिँ अस्थिर मन मनोस्थितिको कारणले मनस्थितिको कारणले गर्दाखेरि बालबालिकाहरूले आत्महत्या गर्न सक्छन् तर एक्लै त्यो पढाइमा फेल भएको कारणले मात्रै चाहिँ बालबालिकाहरूले या यो उमेरसम्मका बालबालिकाहरूले चाहिँ आत्महत्या गर्नलाई चाहिँ प्रेरित हुने मा चाहिँ होइनन् हजुर यसैमा म के प्रश्न जोड्न चाहन्थेँ भने अभिभावक स्कुल शिक्षक र पुरै जुन सिस्टम छ त्यसको भूमिका चाहिँ कतिको रहेको छ अब जहाँसम्म अब विगतमा योभन्दा पहिले मैले मानसिक स्वास्थ्यको क्षेत्रमा काम काम गर्नुभन्दा पहिले मैले पनि पाँच वर्ष जति चाहिँ प्राचार्यको हिसाबले चाहिँ मैले रिमोट हाम्रो नेपालको रिमोट एरिया डुटीमा एज अ प्रिन्सिपलको काम गरेको हुँदाखेरि र बालबालिकाहरूको त्यो उमेर समूहका बालबालिकाहरूको मनोविज्ञानलाई चाहिँ नजदिकबाट हेर्ने मौका पाएको हुँदाखेरि मलाई के लाग्छ भने हाम्रो बालबालिकाहरूको व्यक्तित्व कस्तो बनाउने र उनीहरूमा चाहिँ त्यो जुन तनाव छ अनि बालबालिकाहरूको राम्रो पोजिटिभ सकारात्मक परिणामलाई चाहिँ अगाडि बढाउनको लागि शिक्षक अभिभावक र विद्यालयको त्यत्तिकै महत्त्वपूर्ण भूमिका छ र खास गरेर विद्यालय अभिभावक र शिक्षक तिनवटैले चाहिँ हामी एक दोस्रोबाट चाहिँ टाढा राख्न सक्दैनौँ र त्यसको चाहिँ महत्त्वपूर्ण रोल हुने गर्दछ किनकि जति बढी बालबालिकाहरू चाहिँ बढीभन्दा बढी समय चाहिँ कि चाहिँ घरमा बिताउने गर्दछन् भने त्यसपछिको समय चाहिँ विद्यालयमा बिताउने गर्दछन् र घर परिवार र समाजको पनि त्यत्तिकै भूमिका हुन्छ भने विद्यालयको वातावरण र अब तपाईँ हाम्रो सांस्कृतिक अवस्था में बुलिंग खास महत्व दीदेन रहा कि हम विद्यालय लेभलमा पनि त्यसलाई चाहिँ हामीले ध्यान नदिएको अवस्था हुँदाखेरि बुलिङको कारणले गर्दाखेरि पनि केही बालबालिकाहरूमा के चाहिँ आफूप्रतिको नेगेटिभ एटिट्युड डेभलप हुने हुन्छ र जसको परिणाम कहिले कहिले चाहिँ अब म जीवनमा काम नलाग्ने भए म चाहिँ अब भोलि गएर पनि गर्न सक्दिनँ भन्ने प्रकारको अवस्थाले गर्दा व्यक्तिहरूमा चाहिँ समस्या देखिन सक्छ अब फेरि अहिलेको सरकारले जुन ग्रेडिङको व्यवस्था ल्याएको छ यसपछि एसएलसी पछि आत्महत्या गरेको हामीले धेरै नै कम पायौँ अथवा सुन्यो समाचारमा त्यो तपाईँलाई के लाग्छ यो ग्रेडिङको व्यवस्थाले गर्दा पनि आत्महत्यामा कम ल्याएको हुनसक्छ मेरो विचारमा यो चाहिँ मेरो पर्सनल विचार हो र एज अ विज्ञको हिसाबले पनि मैले सो हेर्नुपर्दा जसरी एउटा कुरा त के भएको छ भने म फेल हुँदैन भन्ने प्रकारको मनोविज्ञान चाहिँ स्टुडेन्टहरूमा भलै ग्रेड ए बिसिडी जुनसुकै आए पनि म चाहिँ पहिलेको जस्तो अब लेभल लाग्ने गरी फेल या पास भन्ने प्रकारको नभएको कारणले गर्दाखेरि एक हदसम्म बालबालिकाहरूमा त्यसको कारणले गर्दाखेरि जुन फेलको कारणले गर्दाखेरि जुन नकारात्मक मनोविज्ञान डेभलप हुने गर्दथ्यो त्यो मनोविज्ञानलाई रोक्नको लागि चाहिँ हाम्रो यसले एक हदसम्म हामी भन्न सक्छौँ कि त्यसलाई चाहिँ केही हालसम्म कन्ट्रोल गर्न सहयोग गरेको हामी यो प्रश्नको सिलसिलालाई फेरि जोड्ने नै छौँ चा। अब चाहिँ हामीलाई प्राप्त भएको मनोजिज्ञासा लिन गइरहेका छौँ जुन यस प्रकारको छ नेपालमा मानसिक रोग लागेका व्यक्तिहरूको सङ्ख्या कति छन् होला उहाँको मनोजिज्ञासाको सम्बोधन कसरी गर्न चाहनुहुन्छ अब चा। त्यो रमाइलो प्रश्न र धेरै जिज्ञासा धेरै बड़ी सोधिने प्रश्न पनि हो हाम्रो आम हामी कम्युनिटी लेभलमा काम गर्न जाँदाखेरि चाहिँ नेपालमा मानसिक मानसिक समस्याबाट समस्या ग्रसित भएको व्यक्तिहरूको सङ्ख्या कति होला कति छ भन्ने प्रकारको प्रश्न र यो प्रश्नको सन्दर्भमा अब सामान्यतया अब नेपालमा चाहिँ त्यस्तो ठ्याक्कै नेसनल लेभलको सर्वेहरू या स्टडीहरू भएको अवस्था चाहिँ छैन र जति अहिलेसम्म नेपालमा चाहिँ विभिन्न सरकारी सङ्घ संस्थाहरू र अरू यूएन एजेंसी जो अध्ययन आधार मूचओ को मानसिक स्वास्थ्यसंग संबंधित काम करने निधार मत्येक हॉस्पिटल में चेकअप को लगी चे, चे, चार जाना चारजा मध्य एकजना में डाइग्नोसिबल मेन्टल इलनेस भार के विभिन्न मीडिया में या विभिन्न रिपोर्ट देखा भारत कारण अब तेला आधार मनेर भरीब करीब हम अब हस्पिटलमा चेकअपको लागि जाने चारजनामध्ये कुनै एकजनालाई चाहिँ डायग्नोसेबल मेन्टल इलनेस हुनसक्छ भनेर हामीले अनुमान गर्न सक्छौँ र त्यसलाई चाहिँ अब सङ्ख्याको हिसाबले कुरा गर्ने हो भने करिब करिब हाम्रो नेपालको पपुलेसनको एक चौथाइ जतिलाई चाहिँ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 फेरि हामी को नतिजाको सन्दर्भमा कुरा गरौँ धेरैजनामा SLC पछि के पढ्ने भन्ने कुराले एकदमै तनाव र कन्फ्युजन गराएको हुन्छ तपाईँले करियर काउन्सिलिङ पनि गर्नुहुन्छ यस्तो अवस्थामा विद्यार्थी भाइ बहिनीहरूलाई के सुझाव दिन चाहनुहुन्छ हाम्रो जस्तो देशमा Uh, हम व्यवस्थित uh, मानसिक स्वास्थ्यसंग संबंधित काम करने संघ संस्था को संख्या कम रस करउंसिलिंग खास कर स्कूल लेवल में आवश्यक पड़ने करियर काउंसिलिंग के का। बाल का का। का। बारे में खास व्यवस्था नभिभावक मेंति इंट्रेस्ट नारे कई हमी uh, बाल बालिका को इंट्रेस्टअुस भाग uh, प्यारेन्ट्सहरूको इन्ट्रेस्ट अनुसार चाहिँ बालबालिकाहरूको विषय छनौट प्लस करियर छनौट गर्ने भएको कारणले गर्दाखेरि अब यो अलि जटिल समस्या छ हाम्रो राज्य हाम्रो हाम्रो जस्तो देशको लागि र यस अवस्थामा चाहिँ अब म चाहिँ त्यस्तो बालबालिकाहरू जसलाई चाहिँ अब भर्खर एसएलसी पास गरेर उनीहरू चाहिँ अब मेरो जीवन मैले कसरी अगाडि बढाउँदा हुन्छ भन्ने प्रकारको दुविधामा हुनुहुन्छ उहाँहरूलाई चाहिँ म के सुझाव दिन्छु भने तपाईँ घर परिवारले भनेको छ र साथीले चाहिँ यस्तो विषयवस्तु चाहिँ छनौट विषय विषय पढ्नको लागि छनौट गर्दैछ भन्ने भन्दा पनि तपाईँले मनले रोजेको या तपाईँको जुन कुरामा चाहिँ इन्ट्रेस्ट छ चा। तपाईँलाई चाहिँ जुन कुरामा रुचि छ त्यो कुराको बारेमा तपाईँ चाहिँ बढी फोकस भएर त्यो त्यतातिरको विषयवस्तुमा चाहिँ जानुको लागि इन्ट्रेस्टेड तपाईँ छनौट गर्नुभयो भने तपाईँ चाहिँ भोलि गएर चाहिँ सफल बन्न सक्नुहुन्छ प्यारेन्ट्सको प्रेसरमा आएर उहाँहरूले चाहिँ त्यो डिसिजन त गर्नुहुन्छ होला तर पछि गएर उनीहरूले चाहिँ त्यो एरियामा ल विषयवस्तु सफल सफलता तरिकाले राम्रो तरिकाले उहाँले पढ पढे पनि राम्रो ग्रेडमा पास गरे पनि भोलि गएर उहाँले चाहिँ आफ्नो जीवनमा त्यो जबप्रति कहिले पनि जब सेटिस्फ्याक्सन हुँदैन जसको कारण उहाँ चाहिँ जीवनभरि असन्तुष्ट रहनुहुन्छ र धेरै व्यक्तिहरूले अहिले त्यही कारणले गर्दाखेरि जसरी पहिले साइन्स पढेर त्यसपछि अरू सब्जेक्ट पढेर एउटामा मास्टर्स कम्प्लिट गरिसकेपछि फेरि अर्को सब्जेक्टबाट चाहिँ पढ्ने कारण पनि उनीहरूलाईमा चाहिँ बेलैमा चाहिँ उहाँहरूलाई आवश्यक पर्ने करियर काउन्सिलिङको लागि चाहिँ सहयोग गरिएन प्यारेन्ट्सहरूलाई थाहा थिएन सम्बन्धित निकायले पनि ध्यान दिदिएन त्यसले गर्दाखेरि बालबालिकाहरूलाई उनीहरूको इन्ट्रेस्ट जे जेमा छ त्यो इन्ट्रेस्ट अनुसार चाहिँ अगाडि बढ्नुभयो भने त तपाईँको भविष्यको हजुर भनेपछि कसैको दबाबमा नरह आफ्नो इन्ट्रेस्ट अनुसार पढ्नुभयो भने चाहिँ सजिलो हुन्छ उहाँलाई अब यो एसएलसी पछिको अवस्थालाई एकदमै संवेदनशील मानिन्छ विद्यार्थीहरूमा अन्यलता अनिश्चितता पढाइको बोझले धेरै नै गिजोलोकै हुनसक्छ नयाँ वातावरणमा घुलमिल गर्न पनि गाह्रो पर्छ यस्तो अवस्थामा किशोर किशोरीहरूमा आफ्नो आइडेन्टिटी क्राइसिस अथवा म खासमा को हुँ आ, अन्योल था, अन्योल था, अन्योल था, को के हुँ के गर्न चाहन्छु भन्ने कुराले निकै नै मानसिक तनाव हुनसक्छ यो क्राइसिसको अवस्थालाई पार गर्न चाहिँ यहाँ के सुझाव दिन चाहनुहुन्छ राम्रो चा? प्रश्न गर्नुभयो र यसमा उसै पनि जुन उमेरमा उहाँहरू हुनुहुन्छ त्यो टिन एजको अवस्था हुने भएको कारणले गर्दाखेरि एक प्रकारको जुन न त उहाँहरूलाई चाहिँ बालबालिकाको जस्तो व्यवहार गरिन्छ न चाहिँ उहाँहरूलाई युवाको जस्तो व्यवहार गरिन्छ त्यो भएको कारणले उनीहरूमा चाहिँ शारीरिक चेन्जहरू पनि विभिन्न प्रकारको शारीरिक चेन्जहरू र इन्ट्रेस्टप्रतिको चेन्जहरू पनि यो अवस्थामा धेरै देखिने भएको कारणले गर्दाखेरि एक प्रकारको उनीहरूमा चाहिँ आइडेन्टिटी क्राइसिस देखिनु स्वाभाविक हो उनीहरूमा म को हुँ मेरो अस्तित्व के छ भन्ने प्रकारको अवस्था हुनु स्वाभाविक हो त्यसमा झन् यो उमेरमा एसएलसी को रिजल्ट भयो अनि त्यसपछि उनीहरूलाई चाहिँ भोलि गएर तिमी यो गर यो यस्तो गर यस्तो गर अनि प्यारेन्ट्सहरूले चाहिँ त्यो प्रेसर दिइराख्नुहुन्छ अनि उनीहरूको साथीहरू उनीहरूको साथीहरू चाहिँ अर्कै प्रकारकोमा चाहिँ अर्कै विषयवस्तुमा चाहिँ पढ्न भनेर भनिराखेको र कहिले कहिले साथीहरूको प्रेसरले गर्दाखेरि उनीहरूमा चाहिँ एक प्रकारको असहजता हुन सक्ने स्वाभाविक हो र यस्तो अवस्थामा मलाई के लाग्छ भने पहिले म को हुँ भन्ने प्रश्नको उहाँहरूले उत्तर खोज्नु पऱ्यो okay. जस्तै त्यसमा चाहिँ उहाँहरूको आफ्नो आइडेन्टिटी के त आफ्नो युनिकनेस के आफ्नो चाहिँ इन्बर्न ट्यालेन्टहरू के छ भन्ने कुरामा चाहिँ उहाँहरूले ध्यान दिनु पर्यो अनि त्यसपछि चाहिँ उनीहरूको चाहिँ आफ्नो ग्राउन्ड लेभलमा चाहिँ उनीहरूको इन्ट्रेस्टको लेभल जसरी प्यारेन्ट्सहरूको पनि भूमिका यसमा के हुन्छ त भन्दाखेरि उनीहरू चाहिँ जन्मिँदाखेरि जन्मिदेखि त्यहाँसम्मको उमेरमा आइपुग्दाखेरि कस्ता कस्ता प्रकारका चाहिँ व्यवहारहरू गर्ने गरेको थियो ती कुराहरू अनि त्यसै परे गरेर उनीहरूको इन्ट्रेस्ट के छ त आफ्नो इन्ट्रेस्ट केमा छ मेरो रुचि केमा छ म चाहिँ के गर्दा बिहानदेखि बेलुकीसम्म थाक्दैन इन्ट्रेस्ट त थाहा पाउनको लागि सजिलै उहाँहरूले एउटा फन्ड अप्नाउन सक्नुहुन्छ त्यसमा के भने जुन कुरा गर्दा बिहानदेखि बेलुकीसम्म गर्दा पनि उनीहरूलाई चाहिँ थकान महसुस हुँदैन त्यो चाहिँ उनीहरूको चाहिँ के हो इन्ट्रेस्टको जोन हो भनेर हामीले अनुमान गर्न सक्छौँ र त्यसको बेसमा चाहिँ र फ्युचर पोसिबल फ्युचरलाई चाहिँ उनीहरूले कसरी भिजुअलाइज गरेको छ भन्ने कुरासम्म चाहिँ हामीले अवलोकन गर्न सक्यौँ या उनीहरूले चाहिँ त्यो आइडेन्टिफाई गर्न सक्यौँ भने त्यसबाट चाहिँ उनीहरूलाई चाहिँ यो अवस्थामा बाहिर आउनुको लागि सहयोग पुग्छ र सँगसँगै उनीहरूको जीवनप्रतिको उद्देश्य के हो त म के भन्न चाहन्छु भन्ने कुराको बारेमा पनि उनीहरूले चाहिँ यसमा थाहा पाउनु थाहा पाउँदा राम्रो हुन्छ भने सँगसँगै आफ्नो सेन्स अफ उनीहरूले चाहिँ आफ्नो के छ सेन्स अफ आइडेन्टिटीलाई चाहिँ स्ट्रेन्थनिङ गर्न सक्यो भने त्यसले पनि उनीहरूलाई चाहिँ अगाडि बढ्नको लागि यो क्राइसिसबाट बाहिर आउनुको लागि चाहिँ सहयोग गर्न सक्छ हजुर अब हामी एक एसएलसी पास गरेका एक विद्यार्थीको जिज्ञासा प्रस्तुत गर्दैछौँ मेरो ग्रेड जिपिए टू पोइन्ट एट आएको छ मलाई अहिले कुन कलेज छान्ने भन्नेमै तनाव छ राम्रो कलेज कसरी को छान्ने सुझाव दिनुहुन्छ उहाँको मनजिज्ञासालाई कसरी सम्बोधन गर्न चाहनुहुन्छ जुन प्रश्न हाम्रो श्रोताले राख्नुभएको छ कि म यो ग्रेडमा पास भएको छु र अब मलाई चाहिँ कुन कलेज छान्ने भन्ने कुरा अप्ठ्यारो भएको छ र त्यसमा कसरी सल्लाह सुझाव दिनुहुन्छ भन्ने जुन प्रश्न छ त्यसमा चाहिँ म उहाँलाई त्यो हाम्रो उहाँलाई चाहिँ के भन्छु त भन्दाखेरि ग्रेड ग्रेड कुन छ भन्ने भन्दा पनि उहाँको चाहिँ इन्ट्रेस्ट चाहिँ कुन विषयवस्तुप्रति छ उहाँ चाहिँ अब भोलि गएर चाहिँ कुन एरियामा चाहिँ म चाहिँ बढी राम्रो गर्न सक्छु भन्ने भित्रबाट चाहिँ उहाँमा चाहिँ के छ कन्फिडेन्सको लेभल छ त्यो विद्यालयको शिक्षकहरूको दृष्टिमा चाहिँ उसले भोलि गएर के गर्न सक्छ भन्ने उहाँहरूको फिडब्याक छ अनि प्यारेन्ट्सहरूले चाहिँ त्यति समयसम्म उहाँलाई चाहिँ नजदिकबाट चाहिँ निहालेको छ र उहाँले पनि कुन एरियामा गयो भने उसको इन्ट्रेस्टको एरिया के छ भन्ने कुरामा चाहिँ शिक्षक अभिभावक र अभिभावक र ऊ आफैले मेरो चाहिँ स्ट्रेन्थ के हो मेरो मेरो आइडेन्टिटी मेरो चाहिँ इन्ट्रेस्ट कुन एरियामा छ भन्ने कुरा चाहिँ सबैभन्दा पहिले पत्ता लगाउनु पऱ्यो र त्यसपछि चाहिँ त्यो इन्ट्रेस्टको बेसमा उहाँले कुन कुन कलेजहरूले त्यो इन्ट्रेस्टसँग सम्बन्धित मिल्दाजुल्दा विषयवस्तुहरू विषयहरूलाई चाहिँ सम्पादन गर्ने गरेको छ या पढाउने गरेको छ भन्ने कुराको आधारमा उहाँले चाहिँ आफ्नो विषयवस्तुलाई चाहिँ छनौट गर्दा भोलि गएर उहाँले चाहिँ सफल हुन सक्ने सम्भावना चाहिँ बढी हुन्छ त्यो कुरा त एउटा आधार भयो दोस्रो केही साइकोलोजिकल टेस्टहरू मनोवैज्ञानिक <us> uh, परीक्षणहरू जस्तै त्यसमा चाहिँ एप्टिट्युड टेस्टहरू लिन सकिन्छ त्यो टेस्टको टेस्ट बेसमा पनि उहाँको चाहिँ त्यो एरिया उहाँले भनेको कुरा र उहाँको एरियामा चाहिँ म्याच कतिको छ कुन एरियामा चाहिँ उहाँले बेटर गर्नु सक्नुहुन्छ भन्ने कुराको बारेमा हामीलाई थाहा हुन्छ त्यसपछि चाहिँ करियर अप्सनको बारेमा अब त्यो एरिया इन्ट्रेस्टको एरिया भए पनि त्यहाँ पनि धेरै करियरहरू हुने गर्दछ त्यो भएको कारणले करियर अप्सनको बारेमा करियर अप्सन्सको चा। बारेमा चाहिँ उहाँले थाहा पाउनु अनि करियर अप्सन्सको बारेमा थाहा भइसकेपछि तीमध्येको पनि विच वान इज द बेस्ट वान फर मी भन्ने प्रकारले चाहिँ करियर अपरेसन कसरी गर्ने त कुनमा जाने भन्ने कुरा छनौट गरेर चाहिँ अब त्योसँग सम्बन्धित विद्यालय या कलेज चाहिँ कुन छ भन्ने कुरा चाहिँ आइडेन्टिफाई गरेर उहाँले जानुभयो भने उहाँको लागि भोलिको लागि बेटर हुन्छ हजुर धन्यवाद नरेन्द्रजी साथी हामीलाई सुन्दै हुनुहुन्छ भने र आफ्नो मनमा उत्पन्न समस्याको बारेमा जिज्ञासा छ भने अन्ठानब्बे मा बयानब्बे अन्ठान एकाउन्न उनान्सेमा कुनै पनि समयमा हामीलाई एसएमएस गर्न सक्नुहुन्छ र हाम्रो इमेल ठेगाना मनोजिज्ञासा एट साइक विज्ञान डट कममा इमेल पनि पठाउन सक्नुहुन्छ आज हामी तपाईँको मनोजिज्ञासा लिइरहेका छौँ तपाईँको मनोजिज्ञासालाई सम्बोधन गर्न हामीसँग मनोविध डाक्टर नगेन्द्र ठगुन्ना हुनुहुन्छ र आज हामी एसएलसी पछिको सेरोफेरोमा चर्चा गरिरहेका छौँ कार्यक्रम सुन्दै गर्नुहोला उज्यालो नाइन्टी नेटवर्क र साइकविज्ञान नेटवर्क नेपालको सहकार्यमा अहिले तपाईँ कार्यक्रम मनोजिज्ञासा सुनिरहनु भएको छ भुज्यालो नाइन्टी नेटवर्क र साइक विज्ञान नेटवर्क नेपालको सहकार्यमा अहिले तपाईँ कार्यक्रम मनोजिज्ञासा सुनिरहनु भएको छ आजको कार्यक्रममा तपाईँले पठाउनु भएको जिज्ञासा समेटिरहेका छौँ र गत साता प्रकाशित एसएलसी नतिजाको सेरोफेरो पारेर यसै विषयका ज्ञातासँग कुरा पनि गरिरहेका छौँ हामीसँग विज्ञको रूपमा आज मनोविद डाक्टर नरेन्द्र ठगुना हुनुहुन्छ उहाँ करियर काउन्सिलर तथा त्रिचन्द्र क्याम्पसका लेक्चरर पनि हुनुहुन्छ तपाईँलाई फेरि स्वागत छ कार्यक्रम मनोजिज्ञासामा अब हामी अहिलेसम्म हामीले चाहिँ विद्यार्थीहरूको कुरा गऱ्यौँ अब कुराकानीलाई चाहिँ हामी तर्फ मडौँ हामीलाई थाहा भएकै कुरा हो कि नेपालमा अभिभावकले आफ्नो छोराछोरीलाई आफ्नो इच्छा लाग्न खोज्छन् विशेष गरी के पढ्ने र कहाँ पढ्ने भन्ने विषयमा धेरै हदसम्म यो गलत पनि भएको ठहरिएको छ तपाईँको विचारमा चाहिँ आफ्नो छोराछोरीको भविष्यप्रति सम्वेदनशील हुँदाहुँदै अभिभावकहरूले कस्तो खालको भूमिका निर्वाह गर्नुपर्छ होला मैले हाम्रो नेपालको प्यारेन्टिङको सन्दर्भमा चाहिँ एचसीदेखि महाकालीसम्मको धेरै जिल्लाहरूमा विभिन्न ठाउँमा चाहिँ काम गर्ने सिलसिलामा जाने मौका पाएको छु र मेरो चाहिँ पिएचडीको थेसेस पनि प्यारेन्टिङको एउटा कम्पोनेन्टमा थियो इन्डो नेपाल प्यारेन्टिङमा चाहिँ कस्तो प्रकारको भूमिका छ भन्ने सन्दर्भमा र ती सम्पूर्ण कुराहरूलाई हेर्दा र विभिन्न ठाउँमा चाहिँ अहिले पछिल्लो समयमा काम गर्ने सन्दर्भमा हाम्रो अभिभावकहरूमा अहिले कस्तो प्रकारको मनोविज्ञानको विकास भयो भने हामीले राम्रो स्कुल महँगो विद्यालय र उनीहरूलाई चाहिने आवश्यक आर्थिक जोहो गऱ्यौँ र आर्थिक रूपमा चाहिँ उनीहरूलाई चाहिने सुविधाहरू हामीले दियौँ भने हाम्रो जिम्मेवारी कम्प्लिट भयो भन्ने प्रकारको बुझाइ चाहिँ हाम्रो अभिभावकहरूमा पनि छ र हुन त अब कामको सिलसिलाले उहाँहरूसित ता टाइम नभएर पनि हुनसक्छ तर जहाँसम्म हाम्रो अभिभावकहरूको भूमिकाको सन्दर्भमा कुरा गर्नुपर्दा बचपनदेखि नै सानो सौदादेखि नै बालबालिकाहरूलाई अभिभावकहरूले अब धेरै टाइम त ता अब नहोला सम्भव नहोला विभिन्न हाम्रो आर्थिक अवस्था अनि पछि हाम्रो जोग्राफिकल लोकेसनको कारणले गर्दाखेरि सधैँ अब प्यारेन्ट्सहरू अब केटाकेटीहरूसित बस्न सक्ने कन्डिसन नहुन पनि सक्छ र कन्डिसन हुने बेलासम्ममा उहाँहरूले क्वालिटी टाइम दिनु पऱ्यो अब मेरो सन्दर्भ चाहिँ जुन यो क्वालिटी टाइमको सन्दर्भमा जुन कुरा भन्दैछु उहाँहरूलाई चाहिँ पैसा र राम्रो स्कुलले मात्रै पुग्दैन उहाँहरूसित चाहिँ उहाँहरूको फिलिङ के छ त उहाँहरूको रुचिको विषय के छ कहिलेकाहीँ चाहिँ उहाँहरूसित बसेर चाहिँ उहाँसित उनीहरूको लागि जुन डिसिजन गर्दैछौँ त्यो डिसिजन मेकिङमा चाहिँ उहाँहरूको लागि हामी डिसिजन गर्दैछौँ र उनीहरूलाई नै हामी समावेश गर्दैनौँ जसरी धेरैजसो अहिले हाम्रोमा चाहिँ त्यस्तो हुने गरेको छ र त्यो कुरालाई चाहिँ हामीले बुझ्नु पऱ्यो प्यारेन्ट्सहरूले कि यदि हामी हाम्रो बालबालिकाको बारेमा डिसिजन गर्दैछौँ भने उसलाई पनि त्यो डिसिजनमा उसलाईसित बुझेको छ कि छैन भन्ने कुरा चाहिँ हाम्रो अभिभावकहरूले ध्यान दिनु पर्यो त्यसको आधारमा उहाँहरूले सब्जेक्ट छनौट गरे भने बोली गएर बालबालिकाले पनि दुःख पाउँदैन र अभिभावकहरूले पनि दुःख नपाउने अवस्था आउँछ अब फेरि हामी अर्को मनोजिज्ञासा लिन गइरहेका छौँ जुन यस प्रकारको छ मलाई कुन सङ्काय पढ्ने भन्नेमै धेरै नै अन्यलता छ एघारमा कसरी उपयुक्त सङ्ख्या रोज्न सल्लाह दिनुहुन्छ यो मनोजिज्ञासाको सम्बोधन कसरी गर्न चाहनुहुन्छ यसको अलिअलि पार्सियल कुरा चाहिँ हाम्रो अगाडिको कुन एउटा प्रश्नमा पनि आएको छ र यो जुन हाम्रो श्रोताको जुन जिज्ञासा छ त्यो जिज्ञासालाई चाहिँ समाधान गर्नको लागि हामी के भन्न सक्छौँ भने सबैभन्दा पहिले उहाँको बेसिक इन्ट्रेस्ट केमा छ उहाँले चाहिँ आफ्नो बेसिक इन्ट्रेस्ट के हो भन्ने आइडेन्टिफाई गर्नु पर्यो अनि त्यसपछि चाहिँ त्यसपछि उहाँले चाहिँ मनोवैज्ञानिक टेस्टहरू परीक्षणहरू जस्तै अब त्यसमा एप्टिट्युड टेस्ट हुनसक्छ इन्ट्रेस्ट टेस्ट हुनसक्छ पर्सनालिटी टेस्ट हुनसक्छ इन्टेलिजेन्स टेस्ट हुनसक्छ ती टेस्टहरू प्रयोग गरेर उहाँको चाहिँ कुन लेभलको छ त ते त्यो इन्ट्रेस्ट जुन छ त्यो इन्ट्रेस्टलाई चाहिँ म्याच गर्ने उहाँको चाहिँ आइक्यूको लेभलहरू या त्यो चाहिँ साइकोलोजिकल टेस्टहरूले चाहिँ त्यसलाई सपोर्ट गर्छ गर्दैन त्यो कुरा आइडेन्टिफाई गर्ने अनि त्यसपछि उहाँले चाहिँ त्यो आइडेन्टिफाई भइसकेपछि चाहिँ करियर अप्सनको बारेमा चाहिँ छलफल गर्ने जसरी अब अहिले त हाम्रो पेरेन्ट्सहरूमा र हामी विद्यार्थीहरूमा पनि के पाउँछौँ त भन्दाखेरि जसरी साइन्सतिर गयो भने इन्जिनियर डक्टर्स अनि म्यानेजमेन्टतिर गयो भने सिए र ब्याङ्कर्सको लागि मात्रै सोच्ने गर्दछ त्यो बाहेक पनि अरू अप्सन हुनसक्छ त्योभित्र चाहिँ सानो सानो अरू अप्सनहरू हुनसक्छन् त्यो भएको कारणले गर्दाखेरि उहाँले चाहिँ करियर अप्सनमा चाहिँ फोकस हुनु हु। पऱ्यो कि लागि बेटर हुन्छ भनेर चाहिँ विज्ञहरूसित चाहिँ बसेर चाहिँ करियर अप्सनमा वर्कआउट गर्नु पऱ्यो अनि त्यो करियर अप्सनको बारेमा आइडेन्टिफाई भइसकेपछि चुजिङ अ बेस्ट अप्सन त्यो सम्पूर्णको माध्यमबाट चाहिँ उहाँले मेरो लागि बेस्ट अप्सन के हुनसक्छ भन्ने थाहा पाउनुहुन्छ र त्यो अप्सनसँग सम्बन्धित कहिले कहिले उहाँले पनि आफ्नो पर्सनल लेभलमा पनि अहिले आफै आजभोलि त अब विभिन्न यो नेटवर्क उसको हाम्रो मिडियाको जमाना भएको कारणले गर्दाखेरि उहाँले आफ्नो इन्ट्रेस्टको कुराहरू त पहिले पनि मान्छेले चाहिँ खोजिराखेको हुँदाखेरि त्यसको बेसमा उहाँले म कुन सङ्कायमा जाने भन्ने कुराको बारेमा चाहिँ छनोट गर्न सक्नुहुन्छ र यदि यसरी गर्नुभयो भने म एज अ यो क्षेत्रको विज्ञको हिसाबले चाहिँ के चाहिँ भन्न सक्छु भन्दाखेरि उहाँलाई भोलि गएर चाहिँ उहाँले गरेको डिसिजनप्रति चाहिँ रिग्रेट चाहिँ हुँदैन हजुर आशा छ हामीलाई सुनिराख्नु भएको साथीले पनि यी स्टेप्सहरू चाहिँ फलो गर्नुहुन्छ सङ्काय चुज गर्नको लागि अघि हामीले एसएलसी पछिको तनाव र आइडेन्टिटी क्राइसिसको बारेमा चाहिँ कुरा गरिसक्यौँ अब यी के कस्ता मनोवैज्ञानिक समस्याहरू निम्ति सक्छन् त विद्यार्थीहरूमा यो बेलामा अब यो बेलामा एउटा त मेरो कुरा कसैले बुझेन भन्ने प्रकारको हुनसक्छ एउटा चाहिँ अब उहाँहरूले चाहिँ कम्पेयर गर्ने कम्पेरिजन गर्न सक्छन् जसरी आफूभन्दा बढी आफ्नै सहपाठी साथीको चाहिँ राम्रो ग्रेड आयो मेरो राम्रो ग्रेड आएन भनेर चाहिँ कम्पेरिजन हुनसक्छ त्यसले कहिले कहिले उहाँहरूलाई चाहिँ म आफूप्रतिको नेगेटिभ धारणा बनाउन सपोर्ट गर्न सक्ने हुनसक्छ अब कहिले कहिले हाम्रो मैले पहिले पनि हामीले सलफल गऱ्यौँ कि सानैदेखिको हाम्रो प्यारेन्टिङको कारणले गर्दाखेरि कहिले कहिले चाहिँ हाम्रो प्यारेन्ट्सहरूले हाम्रो बालबालिकाबाट बढी अपेक्षा गरेको हुनसक्छ र बढी अपेक्षा भनेको उसको क्षमताभन्दा उसको क्षमता भन्दा बढी अपेक्षा यदि बालबालिकाहरूबाट प्यारेन्ट्सहरूले गरेको छ भने त्यो मिट नहुँदा प्यारेन्ट्स र चाइल्डमा चाहिँ के भन्छ राम्रो तरिकाको द्वन्द्व हुने सम्भावना हुन्छ र कहिले कहिले अब त्यो यदि कुनै बालबालिकाहरूमा अलरेडी मानसिक स्वास्थ्यसँग सम्बन्धित कुनै सामान्य खालको असहजता छ सामान्य खालको मानसिक समस्याबाट ग्रसित भएको पनि हुनसक्छन् कहिले कहिले त्यस्तो अवस्था भयो भने उनीहरूलाई उन्ण चाहिँ बढी अप्ठ्यारो हुनसक्ने सम्भावना हुन्छन् र यसमा चाहिँ अब साथीहरूले राम्रो ठाउँमा गए साथीहरूबाट अब सेपरेसन हुनुपर्ने हुन्छ सेपरेसनको कारण गर्दा कोई ले गर्दाखेरि पनि अहिले कहिले कहिले चाहिँ बालबालिकाहरूमा आफू नेगेटिभ हुनुको लागि चाहिँ झन सपोर्ट मिल्ने खालको चाहिँ वातावरण हुनसक्छ अब विद्यार्थीहरूले चाहिँ के उपायहरू अप्नाउन सक्छन् तनावहरू घटाउन आफैले नै अब विद्यार्थीहरूले यो अवस्थामा एक प्रकारको असहजता हुनु चाहिँ स्वाभाविक हो र यो अस्वाभाविक परिस्थितिप्रतिको स्वा स्वाभाविक प्रतिक्रियाको लागि उनीहरूले चाहिँ त्यसबाट बाहिर आउनुको लागि डायरी मेन्टेन गर्ने गर्न सक्नुहुन्छ उहाँहरूलाई चाहिँ मन परेको कुराहरू चाहिँ लेख्ने हेर्ने अनि त्यसै गरेर सेल्फ केयरका प्रयोग टिपहरू प्रयोग गर्न सक्नुहुन्छ सेल्फ केयरका तरिकाहरू अप्नाउन सक्नुहुन्छ उहाँलाई मन परेको ठाउँमा घुम्न जाने साथीहरूसित कुरा गर्ने अनि घरबाट टाढा फ्यामिलीहरूबाट टाढा हुनुहुन्छ भने चाहिँ यसो फोनमा कुराकानी गर्ने अनि त्यसपछि अरू पनि यस्तो तनावको अवस्थामा चाहिँ हामीले के गर्दा हुन्छ भनेर जसरी अब पढ्दाखेरि पनि त्यस्तै तरिकाका आर्टिकलहरू पढ्ने अहिले त मिडियामा चाहिँ त्यस्तो सेल्फ केयर कसरी गर्न सकिन्छ भन्ने सन्दर्भमा चाहिँ विभिन्न विभिन्न लेखहरू आलेखहरू चाहिँ हुने भएको कारणले गर्दाखेरि ती कुराहरूलाई हेरेर अनि मलाई चाहिँ कस्तो फिलिङ आएको छ यो रिजल्ट मलाई कस्तो फिलिङ आएको छ भनेर घर परिवारका व्यक्तिहरूसित से कुरा सेयर गर्ने अनि आफ्नो नजदिकको साथीसित सेयर गर्ने गर्यो भने त्यो स्टेजबाट बाहिर आउनुको हजुर हा, अब हामी यहाँ विद्यार्थी र एसएलसीको कुरा गरिराख्दा चाहिँ कलेजको भूमिकालाई छुट्याउन सकिँदैन उत्कृष्ट नतिजा ल्याउने उद्देश्यमा कतै हाम्रो कलेजहरूले विद्यार्थीको मनस्थितिमा ठुलो बोझ त थपिदिएको होइन यो प्रश्नको आन्सर चाहिँ अब एक एउटा मनोविज्ञानको हिसाबले कुरा गर्ने हो भने मनोविज्ञानको विज्ञको हिसाबले चाहिँ कुरा गर्दाखेरि के भन्न चाहिँ सकिन्छ भने जुन अहिलेको केही केही विद्यालयहरूलाई छोड्ने हो भने धेरैजसो विद्यालयहरूमा चाहिँ के छ भने उनीहरूले चाहिँ बाल मनोविज्ञानलाई चाहिँ ध्यान दिन नसकेको अवस्था र धेरैजसो विद्यालयहरूमा चाहिँ विद्यालयले चाहिँ कस्तो प्रकारको इन्भाइरोमेन्ट दिँदाखेरि उनीहरूले राम्रो आउटकम ल्याउन सक्छन् भन्ने कुरामा चाहिँ ध्यान दिन नसकेको र धेरैज विद्यालयहरूमा चाहिँ धेरै वर्कलोड दियो भने चाहिँ उनीहरूले राम्रो गर्छन् भन्ने प्रकारको मनोविज्ञानबाट ड्राइभन भएका चाहिँ भएको हुँदाखेरि यस्तो अवस्थामा चाहिँ बालबालिकाहरूलाई बढी बोझ दिएर भन्दा पनि उनीहरूको इन्ट्रेस्ट अनुसार उनीहरूको रुचिअनुसार रुचिअनुसार त्यो काम दिइएको छ कि छैन उनीहरूको छनौट विद्यालय विद्यार्थी छनौट गर्दाखेरि चाहिँ हाई ऱ्याङ्क भएको भन्दा पनि उनीहरूको रुचि त्यस फिल्डमा छ कि छैन भन्ने कुरालाई चाहिँ ध्यानमा राखेर रा। साइकोलोजिकल टेस्टहरू प्रयोग गरेर यदि बालबालिकाहरूको छनौट यदि विद्यालयहरूले गर्नुभयो भने उनीहरूले पनि राम्रो त्यो एरियासँग सम्बन्धित इन्ट्रेस्ट भएको विद्यार्थी पाउँछन् र त्यसले चाहिँ डेफिनेटली हाम्रो इन्ट्रेस्ट जुन एरियामा छ त्यो इन्ट्रेस्टको काम पायौँ भने हामी दस घन्टा पनि काम गर्न सक्छौँ कलेजहरूले लिए त्यसरी चाहिँ कलेजहरूले चाहिँ विद्यार्थीहरू छनौट गर्यो भने अझ राम्रो हुन्छ जस्तो मलाई लाग्छ हजुर अब यो चाहिँ हामीले शैक्षिक बोझको कुरा गऱ्यौँ अब कलेजमा चाहिँ के हुन्छ भने अनुशासनमा पनि राख्ने एउटा जुन विचार विद्यार्थीहरूलाई त्यो बोझ दिइन्छ जस्तै डिआई राखेर डिसिप्लिन इन्चार्ज राखेर त्यो कुरालाई चाहिँ त्यो व्यवस्थालाई चाहिँ यहाँले के भन्न चाहनुहुन्छ अब विदेशतिरको कुरा गर्ने हो भने प्रत्येक विद्यालयमा चाहिँ जना साइकोलोजिस्ट या काउन्सलर स्कुल काउन्स स्कुल साइकोलोजिस्टहरू राख्ने गरेको अवस्था छ र हाम्रो देशमा चाहिँ अझै पनि मनोविज्ञानको विषयवस्तुको बा, बारेमा चाहिँ राम्रो तरिकाको बुझाइ नभएको कारणले गर्दाखेरि केही नाम चलेको विद्यालयहरूले हामीसित काउन्सलर पनि छ भन्ने हिसाबले चाहिँ काउन्सिलरहरू हायर गरेको कन्डिसन छ र काउन्सलरहरूले चाहिँ जुन तपाईँले भन्नुभयो त्यो डिसिप्लिन इन्चार्जको ठाउँमा चाहिँ काउन्सिलरहरूलाई चाहिँ त्यो रेस्पोन्सिबिलिटी दिइयो भने काउन्सिलरहरू पनि अब त्यो स्कुल काउन्सिलिङको बारेमा चाहिँ पोख्त भएको र त्यो फिल्डमा चाहिँ काम गरिरहेका ती भनौँ न अब फिल्डमा चाहिँ अनुभव भएका व्यक्तिहरूलाई चाहिँ त्यो जिम्मेवारी दिइयो भने उनीहरूले चाहिँ विद्यार्थीहरूको मनोविज्ञानलाई बुझेर कसरी डिल गर्दा हुन्छ र उनीहरूको चाहिँ कुन एरियामा कहाँ प्रब्लम आएको छ र त्यो प्रब्लमको लागि चाहिँ कसलाई चाहिँ हामीले कन्सल्ट गर्नुपर्ने हो र कसरी उसको पर्फमेन्समा चाहिँ अपग्रेड गर्न सकिन्छ भन्ने कुराकोमा चाहिँ ध्यान दिन सक्छन् र त्यो भएको कारणले गर्दाखेरि हामी के भन्न सक्छौँ त भन्दाखेरि अब डिसिप्लिन इन्चार्ज चाहिन्छ भन्ने यदि छ भने त्यो चाहिँ उनीहरूको पार्ट हो म्यानेजमेन्टको पार्ट हो तर डि प्रत्येक विद्यालयमा सकेसम्म एकजना स्कुल काउन्सलरको रूपमा या स्कुल साइकोलोजिस्टको रूपमा यदि उहाँहरूले राख्न सक्यो भने त्यसले चाहिँ समग्र विद्यालयको लागि पनि राम्रो हुन्छ अभिभावकहरूको लागि पनि राम्रो हुन्छ र विद्यार्थीहरूको पर्फमेन्सको लागि पनि राम्रो हुने भएको कारणले गर्दाखेरि कार मेरो विचारमा प्रत्येक विद्यालयमा स्कुल काउन्सिलर आवश्यक छ जस्तो मलाई लाग्छ हजुर साथी अब हामी कार्यक्रमको अन्तिममा छौँ आज जति पनि जिज्ञासा लिन पाएनौँ अर्को दुई हप्तापछिको अङ्कमा सम्बोधन गर्नेछौँ कुनै पनि जिज्ञासा छन् भने हामीलाई पठाउन चाहिँ नबिर्सिनुहोला साथै तपाईँ कुनै पनि मनोविज्ञान र मानसिक स्वास्थ्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने चा हामीलाई लेखी पठाउनुहोला हामी त्यसलाई समेट्ने प्रयास गर्छौँ अब हम कार्यक्रम को अंतिम खंड साइक विज्ञान टिप में छो री आशा रख्छ हम साइक विज्ञान टिप्ले तह पक्के मदद कर आजको को भने हम अतिथि नरेंद्र ठगुन्ना वहां एसएलसी को परिवर्तित अवस्था विद्यार्थी आई पोझ चुनौती कसरी पार कर सकता भारे में हमी भाइक विज्ञान टिप सुना खास कर एसएलसी पछिको रिजल्टको कारणले र भोलि गएर मैले कुन सब्जेक्ट छनौट गर्ने र कता जाने भन्ने कुराको अन्यलमा रहेका बालबालिकाहरू प्यारेन्ट्सहरूलाई चाहिँ म के भन्न चाहन्छु त भन्दाखेरि सबैभन्दा पहिले बालबालिकाहरूले आफ्नो रुचिको कुरा के हो प्रत्यक्ष रूपमा आफ्नो प्यारेन्ट्सहरूसित रू भन्नु रो भ सकूा के एटा तो कन्फिडेस बढ़ रोलि गलत ठाव में उगानी लगे त्यसपछि जुन अरूसित चाहिँ ग्रेडहरू कम्पेयर गरेर चाहिँ उहाँमा जुन अप्ठ्यारो परेको छ ग्रेडहरू कम्पेयर गरेर जुन तनाव सिर्जना भएको छ त्यो तनावलाई कम गर्नुको लागि उहाँले चाहिँ अघि नै मैले भनेका केही सेल्फ हेल्पका ट्रिप्सहरू सोहेचाहका तरिकाहरू अप्नाएर जसरी उहाँलाई चाहिँ त्यस्तो अवस्थामा कस्तो फिलिङहरू आएको छ त्यो फिलिङलाई चाहिँ यसो डायरीमा लेख्ने अनि मन मन साथीसित त्यो आफ्ना मनका कुरा भन्ने अनि घर चाहिँ घर परिवारका सदस्यमध्ये जसै त चाहिँ उहाँहरूको मन पर्छ ती कुराहरू चाहिँ बढी खुलेर भन्ने गर्नुभएको छ उहाँहरूलाई चाहिँ मलाई यस्तो फिलिङ आएको छ म यस्तो पढ्न चाहन्छु मैले चाहिँ यस्तो गर्न पाएँ हुन्थ्यो भन्ने प्रकारको बारेमा चाहिँ खुलेर उहाँहरूले चाहिँ कुराकानी गर्नुपऱ्यो र ती सम्पूर्ण कुरा गर्न सक्यो भने एउटा त बालबालिकाहरूलाई पनि सहज हुन्छ अनि दोस्रो चाहिँ प्यारेन्ट्सहरूलाई पनि त्यसले चाहिँ हाम्रो बालबालिकाको इच्छाकै रहेछ र यदि बालबालिकाको इच्छा त्यही हो भने हामीले जबरजस्ती चाहिँ अर्को विषयवस्तु गराउनुभन्दा पनि हामीले चाहिँ उसले अनुसारको क्षेत्रमा चाहिँ छनौट गर्न सहयोग गर्नुपर्छ भन्ने चाहिँ फिलिङ चाहिँ प्यारेन्ट्सहरूमा आउने भएकोले विद्यार्थीहरूमा चाहिँ त्यो कुरा अप्नाउनको लागि म अनुरोध गर्दछु आजको टिपले तपाईँलाई मद्दत गर्छ भनेर रा आशा राख्दछु नरेन्द्रजी हा, आजको हाम्रो कार्यक्रममा आएर यति धेरै मनोजिज्ञासाको सम्बोधन गर्नुभयो र हामीलाई सुनिराख्नु भएको साथीलाई साइक विज्ञान टिप पनि दिनुभयो यसका लागि धेरै धेरै धन्यवाद धन्यवाद र सँगसँगै सम्पूर्ण साइक विज्ञानको टिमलाई मलाई चाहिँ मेरो विचारहरू श्रोतासम्म पुगाउनुको लागि माध्यम बनिदिनु भयो त्यसको लागि साइक विज्ञान सम्पूर्ण सायद विज्ञान टिमलाई म धन्यवाद दिन चाहन्छु आशा छ आजको कार्यक्रमले एसएलसी पछि अन्नवलमा रहनुभएको हाम्रो सबै भाइ बहिनीलाई के पनि मद्दत होला. तपाईँलाई कुनै पनि समस्या छ अथवा कुनै पनि जानकारी लिन चाहनुहुन्छ भने चा हामीलाई लेखी पठाउनुहोला तपाईँको उज्जवल भविष्यको हामी कामना गर्दछौँ हामी महिनाको दुईटा शनिबार यसै गरी एकजना विज्ञ समक्ष कुराकानी गर्दै तपाईँको जिज्ञासाको उत्तर दिने प्रयास गर्छौँ हामीलाई तपाईँले इमेल लेख्ने हाम्रो ठेगाना हो मनोजिज्ञासा एट साइक विज्ञान डट कम एमएनओ जेआइजिवाई एसए एट साइक विज्ञान डट कम एसएमएस मार्फत आफ्नो प्रश्न टिपाउनका लागि मोबाइल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 आजको कार्यक्रम सुनिदिनु भएकोमा तपाईँलाई धन्यवाद हाम्रो अतिथि साइकोलोजिस्ट डक्टर नरेन्द्र ठगुनालाई आफ्नो अमूल्य समय र विचारको लागि विशेष धन्यवाद साथै प्राविधिक रूपमा सहयोग गर्ने सन्दीप सुन्दासलाई धन्यवाद अर्को शनिबार मनोविज्ञान र मानसिक स्वास्थ्य सम्बन्धी रोचक सामग्री ल्याउने आजलाई म कृपा सिगदेल र साथी सुजन श्रेष्ठ आजको कार्यक्रमबाट बिदा लिन्छौँ नमस्कार